यह कार्यक्रम अर्पण शुभ सांझ नमस्कार अनि हार्दिक स्वागत अभिवादन छोस् तपाईँ सम्पूर्ण श्रोता मित्रमा रेडियो अर्पण एक सय चार थोप्लो फाँस मेगाहरू इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुन्नु भएको छ प्राविधिक मित्र विष्णुसँगै आवाजबाट समुपस्थित भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट छ कार्यक्रममा अर्पण शुभ साँझ हरेक दिन आउँदै गर्छौँ हामी तपाईँको माझमा यो साँझ पोखाएको समयमा तपाईँसँग फलाखुसारी को गर्नको लागि मिठा मिठो कुराकानी गर्नको लागि र सँगसँगै तपाईँलाई केही मिठा लुकावाजबाट मनोरञ्जन दिलाउनको लागि आजको यो श्रृङ्खलामा पनि तपाईँसँग केही मिठो कुराकानी रहन्छ मलाई लाग्छ है तपाईँले त्यसमा कार्यक्रममा सहभागी जनाउनको लागि सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ हरेक दिन सात बजी आउँछौँ यही समय अनि साततिस बजीसम्म रहन्छौँ तपाईँसँग आधी घन्टाको समयमा रहेर केही भलाकुसारी गर्ने प्रयासमा हामी जुटिरहेका हुन्छौँ विशेष त आजको तपाईँको दिन कस्तो रह्यो खाना खानु भयो कि खानु भएन खाना खाने समय पनि भएको छ र कतिपय ठाउँमा त खाना खाने समय पनि भएको छैन अझ अलिकति दिन लामो हुन्छ सा, त्यसैले सात बजीको समयमा सा त्यति अध्ययारो भएको हुँदैन उज्यालो हुने हुन्छ तर पनि हामी कुनै कुनै समयमा भोक लाग्छ खाना खान्छौँ र तपाईँले पनि त्यो प्रक्रियालाई चाहिँ अगाडि बढाउनु भएको छ होला विष्णु इसारा गर्नुभएको छ कोही साथी लाइनमा हुनुहुन्छ अरे स्वागत गर्छु हेलो हेलो गुड इभिनिङ नमस्ते नमस्कार के छ निलमजी हालखबर एकदमै आरामको चल्छ हुनुहुन्छ म एकदम ठिक छु अनि खाना खानुभयो है कति बेला हुन्छ त्यही त चितवनतिर भोग्यो भाइ सात बजेसम्म राखिदिएदेखिन्थ्यो हो र ल विष्णुजी निलमले भनेको सुन्नुभएको छ भने चाहिँ त्यो काम चाहिँ गरिदिनु होला है अनि निलम हजुर आजको दिन कस्तो रह्यो आजको दिन एकदम रोपाइ थियो है झक्का तरिकाले बेलैमा सस्थ्यो अनि कस्तो धनकुटातिरको रोपाई धनकुटातिरको रोपाई एकदम रमाइलो भयो क्या वा खासै रोपाई गरिँदैन थोरै थोरै थियो कि राम्रो काम गर्नुभयो रोपेर म रुब्जाउने बेलामा तपाईँहरूसँग थिएँ अनि दुई बजे फेरि त्यही त म त आएँ नि फेरि है दिनभरि रेडियोमै बस्ने यही त छ नि अरू के छ र है त्यही त निलमले हरू समय संसार सङ्गीत मान्छेले जन्मदै सबै नाता लिएर आएको हुन्छ अरे कि निलम है दाजु भाइ दिदी बहिनी बाबा आमा सबै नाता लिएर आउँछु तर जन्म त साथी नाता चाहिँ लिएको हुन अरे क्या होइन अनि हामी भनेको भोलि गएर के हुन्छ हुन्छ भोलिको दिन किन थाहा हुन्छ तर पनि अब किनकि अब हामी भनेको अब यस्तो हुन्छ भनेर गरिहाल्नु त अनि अरू अरू अर्थ गर्दै हिँड्नु त ठिक हुँदैन होइन तर पनि तपाईँले सकेसम्म अब आफ्नो आफ्नो भनौँ न मनले जस्तो अराउँछ त्यस्तै गर्ने त हो नि होइन हजुर हजुर धनकुटातिरको अनि के लिनु त धनकुटातिरको लिनुपर्ने चिज ल्याइदिनुहोस् न है लिनै पर्ने चिज है है, सम्झिउँ ल तपाईँहरूलाई मैले अस्ति हेर्नु न रिजन दिँदा चाहिँ लिएर एकदमै आउनेको चाहिँ म एकदम बिरामी भएर मैले बिहानै भनिसकेँ होइन अनि सँगै आउने योजना थियो कि अब आएर घरतिर यस्तो निस्केर एक दुई दिन घुमाइदिनु पर्यो भन्ने विचार चाहिँ कस्तो आफै असक्तता भएपछि अब के नै लाग्छ गाह्रो हुन्छ ना? ना है गते हजुरलाई अनि मेरो एकदम धेरै माया गरिरहने साथीहरू हुनुहुन्छ कि निरु तामाङ मिसा तामाङ अनिसा तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ उमा बानिया गोमा राई मगर ज्योति मगर पानु गुरुङ अङ्किता न्युपाने अञ्जना सापकोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी सङ्गीता केसी राधा कुवर अनि मिरा सुवेदी सलिता अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी शक्तिहरू पुगिसक्नु भएको छ उहाँ के गरी बिताइरहनु भएको छ है रमाइलो होला yeah. भरत साई मनोज भुजेल घमण्ड राणा मगर दिपक आचार्य धर्म बस्नेत सुदन खड्का राजेन्द्र खड्का जनक पूर्ण थामा पृथ्वी डुम्राकोटी भरत खत्री शिवचरण चौधरी बद्री घिमिरे मादत लापकोटा केदार अनि विकास कार्की ल दादा धेरै दा सम्झेँ धेरै भएर हजुरसँग पाइयो खुसी लाग्यो अहिले सुटाउँ नमस्कार हजुर निलम अधिकारी है हामीलाई फोन गर्नु भएको थियो उहाँसँग अर्पण सुभसा सु रेडियो अर्पण एक सय चारणका लागि सुनैका लागि प्रावधानमा सहभागी सुनाउनुको लागि सय बत्तीस र तिन सय लाइनमा फोन गर्न सक्नुहुनेछ अलिकति केही समस्या छ यहाँ घाँटिने रहेछ है अर्को साथी लाइनमा स्वागत गर्छ हेलो नमस्कार को बुझ्नुभयो सरोज लामा है त्यतिकै बसी बसेको छ काठमाडौँ तर पनि जहाँ गए पनि सरोजले माया चाहिँ नमार्नु होला सम्पर्कमा फोन गर्न सहभागिता जम्मको लागि सम्झाउनु पर्दालाई मेरो साथीहरू पूजा लामा अनि अञ्जली कुमार अश्मिनाथ तामाङ बजा लामा राधा कुमार नरसिंह गुरुङ शान्ति लामा दुर्गा सविता आली रमण्ड लाग मुना मुक्तान ऋषि ऋषिजी टाढाबाट आउनुहुन्छ उहाँले सम्झिरहेको छु अनि आज मात्र भेट भएको मेरो साथी हुनुहुन्छ नयाँ साथी आयुष आयुष्मान मल्ल छाना मान्छे उहाँलाई पनि धेरै धेरै भन्दै बिदा नमस्कार सरोज लाभा जोटपानीबाट फोन गर्नुभएको थियो रमाइलो कुरा गानी रह्यो र उहाँसँग पनि तपाईँ सुन्नुभएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार कार्यक्रम अर्पण सुबसा सुन्नु छ वास्तवमै अघि हामी केही कुरा गरिरहेका थियौँ मानिस जन्मदाखेरि सबै नाता लिएर आएको हुन्छ आमा बाबा दाजु भाइ दिदीबहिनी सबै नाता लिएर आएको हुन्छ तर यो साथीको नाता जब जन्मेर हामी धरतीमा आउँछौँ जब हामी हरेक कुरा सिक्दै जान्छौँ त्यति नै यो साथीको नाता घाँसिन्छ र यो साथीको नाता निभाउन पनि त्यत्तिकै गाह्रो हुन्छ जब जसले स्वच्छ तरिकाबाट साथीको साथ साथीको त्यो एउटा सम्बन्ध छ त्यो सम्बन्धलाई जसले निभाउन सक्छ त्यही नै स्वच्छ साथी हुनसक्छ है सा, कार्यक्रम यति बेला एउटा गीत राख्छु सुमधुर आवाज तपाईँ सम्पूर्णको लागि आवाजपछि आउँछु सुन्दै गर्नुहोला सम्झ दुन पढन ला सम्झना लाठ को रुम आशु नसन गएसि धरमा गएस सम्झ परला सम्झ नसु भाइ दोन परला हजुर सम्झी सम्झी रुनु पर्ला सानो सम्झनालाई साटेको रुममालाई हाँसुलाई नै धुनु पर्ला सानो तपाईँ समुदायको लागि समुद्र एवं मार्मिक शब्दबाट सुरजित यो आवाज सुन्यो अवश्य पनि यो आवाजबाट तपाईँको मन केही हल्का भयो जस्तो लाग्छ मलाई है र मनोरञ्जन पनि लिनुभयो सुन्नुभएको छ प्यारो रेडियो स्टेशन रेडियो अर्पण एक सय चार मेगा होस् वा इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सु सुन्नुभएको छ सु अर्पण शुभ साँझको यो बसाइमा छ तपाईँसँग आवाजबाट सुन्छु यो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुऱ्याउनुको लागि मित्र विष्णुको सहयोग मिलिरहेको छु र तपाईँ पनि कार्यक्रममा सहभागी जनाएर आफ्नो आफ्नो दुज इष्ट मित्रलाई सम्झना चाहनुहुन्छ केही म्यासेजहरू छन् भने तपाईँले कार्यक्रमको यो बसाय त्यसको लागि दुईवटा लाइन खुल्ला छ र तिन सय तेत्तिसको लाइन स्वागत गर्छु हेलो राधालाई म बारम्बार एउटै प्रश्न प्रायः जस्तो दोहोऱ्याइरहेको हुन्छु कि होइन कृष्ण कहाँ हुनुहुन्छ भनेर भन्छु तर मैले तपाईँलाई होइन कृष्ण कहाँ हुनुहुन्छ भनेर सोधिरहन्छु प्रायः जसो तर तपाईँले केही पनि जवाफ दिनुहुन्न <laughs> <परे> <laughs> कि सिङ्गल राधा बस्नु भएन नि राधाकृष्ण कस्तो मिलेको जोडी हुन्छ है राधाकृष्ण कस्तो मिलेको जोडी हुन्छ कि थाहा छैन था है त्यो राधा एक्लै हुनुभयो अब कृष्ण पनि खोज्ने प्रयास गर्नु होला है दिन आरामको बहिनी छ कल्पनाको लागि अनि मलाई अनि निलम अधिकारी चलामा, रासँग र कुराकानी रह तपाईँ पनि कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने दुईवटा नम्बर मैले तपाईँहरूलाई भनिरहेको छु सम्पर्क गर्न सक्नुहुनेछ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो अहिले म पोराम्पुर वर नीरुतामा नीरुतामाङ है हजुर आराम हुनुहुन्छ एकदम ठीक छु के गर्नुहुन्छ नीरुले पदमपुरमा रहेर के गर्दिन बस्छु बस्नुहुन्छ मात्रै हजुर के खानु भो खानकै सकेको कतिसानो खानु हां खानु भात है。दिनभ दिनभरि अनि अनि मम्मी बाबा दाई भाउजू अनि मेरो साथीहरू निशा कल्पना अनि धनकुटाको अघि निलमजीले फोन गर्नुभएको थियो नि त जिलाई देरे <laughs> बन्दारी चिन्ने नचिन्ने सम्पूर्णको लागि तामाङ पदमपुरबाट फोन गर्नु भएको थियो स्वागत गर्छु हेलो हेलो दाइ नमस्ते नमस्कार को बोल्नुभयो हजुर दादा मलाई सबै ठिकै छ हजुर हुनुहुन्छ एकदम ठिक छ अनि के गर्दै हुनुहुन्छ प्रोग्राम सुनेर बसिरहेको छु दादा मैले भएन चाहिँ होइन प्रोग्राम नसकिकन खायो भने फेरि भोक लाग्छ कि अलिक गर्मी गर्मी छ दिनचार्यगमा भन्नु पर्यो सबै ठिकै छ जे होस् दाईको प्रोग्राम सुन्छु के भने अब <laughs> फोन लाउँदाखेरि लाग्दैन त्यही पनि यसो सुनेर पनि साथ दिइरहेछु दाई है अनि उता म सुकाएन दादालाई अनि मेरो घर सिन्धुली सिन्धुली बस्नु बाबामा सम्पूर्ण राणा परिवार अनि साथीहरू भए सुमन आले अनि निलो अघि अधिकारी भोकरै आउनुभयो भने उहाँको लागि होइन अनि तारा राणा मगर अनि अम्बिका आले उषा उमा बानिया अनि सन्जु चौधरी सञ्जिता राणा भरत साई अनि सबिना थापा अनि तुलसी गुरुङ अनि सरोज लामा है भर्खरै कल गर्नु भएको थियो उहाँको लागि पनि धेरै धेरै सम्झिरहेको भन्न चाहन्छु अनि इनरामिसाङ त नयन्द्र निरौला अनि लीला थपलिया पवनजुङ भण्डारी शारदा खनाल अनि सबिना श्रेष्ठ अनि उषा पौडेललाई भर्खरै कल गर्ने निरु तामाङलाई पनि सम्झिराख्नु भन्न चाहन्छु अनि भर्खरै कल गर्नु भएको थियो राधा पनि अनि प्रिय चालिसे गोमा मगर लक्ष्मी गुरुङ अनि सीता श्रेष्ठ सुषमा थापा कमला तामाङ अनि सरिता आलेया दुर्गा लामछाने मुना मोक्तान लगायत मलाई जस जसले घुम्न राम्रो भनेर चिन्नुहुन्छ उहाँ सम्पूर्णलाई विषय छैन सम्झिरहेको छु भन्ने विधा छु दाई नमस्ते हस् नमस्कार घुमन्तर शक्तिघरबाट फोन गर्नुभएको थियो उहाँसँग रह्यो तपाईँ पनि गायकमा सहभागी जनाउनका लागि फोन गर्न सक्नुहुनेछ सुन्न सपूर्ण बाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लागि खोला गरिरहेका छौँ प्राविधिक मित्र हुनुहुन्छ विष्णु आवाजबाट सुम्स यति बेला विष्णुको रोजाइमा अर्को आवाजलाई हामी राख्दैछौँ आवाजपछि आउँछौँ सुन्दै गर्नुहोला फङ्गर नै पाथेन तिम्रो बोली सु मनी साह्रै हातिन्छु तिम्रो बोली छुन कामै कामले खेल्छु सानो बोल्ने खोर्सानु हुन्न त मन पाथिना व्यस्तताले भन्द नै पाथिन तिम्रो बोली सु साह्रै अध्यक्ष तिम्रो बोली सोना कामै कामले ख्यार चेउ सानो बोल्ने भोर सानो हुन् मनी साह्रै अध्यङ्छु तिम्रो बोली सोना कामै कामले क्या सेवसानु बोल्ने भोर सानो हुन् हजुर सोम्रो आवाजपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई तपाईँ सुन्नु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थौलोस् र इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि सुन्नु भएको छ आवाज सुनकुमारको र यो आवाजलाई तपाईँको रेडियो सेभसन म लागि मित्र विष्णुको सहयोग प्राविधिक कक्षाबाट है र कार्यक्रममा सहभागी सुनाउनको लागि सुन्न सपूर्ण तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइनमा फोन गर्न सक्नुहुनेछ अर्पुण शुभ साँझको आजको यो आइतबारी श्रृङ्खलामा आछ तपाईँसँग रहेर मिठो कुराकानी गर्ने प्रयासमा हामी जुटिरहेका छौँ विष्णुजी इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार भयो किरण के छ हाल खबर म पनि एकदम ठिक छु अनि किरणले के गर्नुहुन्छ है चलिरहेको छ जियोस् होइन अनि किरणजी खाना खानुभयो खाने सँगसँगै किरण कतिको सुन्नुको यो बसाइबाट लाइनमा स्वागत गर्छु नमस्कार म एकदम ठिक छ नि के छ सोह्र चौकतिर सौरा चोकतिर आज रमाइलो छ जसचोकमा चाहिँ होइन mm. त्यहाँ गैँडाको मूर्ति वरिपरि बत्ती छ तिन बालेखान mm. आज समिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलको क्यान्सर हस्पिटल भन्नु आएछ mm. बिपी कोइरालाको तेह्र छ क्या अनि त्यहाँ पछिबाट कति हो जन्मोत्सव रहेछ अनि त्यहाँ म भर्खर चोकतिर आएको थिएँ अनि मम्मती हरेशो बालेछन फोटो फोटो खिचेछन रमाइलो भयो रमाइलो छ जीज हजुर हजुर आज अनि नवीन जी व्यापार कस्तो चलिराछ व्यापार बिजनेस ठीकै छ हजुर दिनमा काम लागिराछ है अब दुख सुख गरेर आइराछन ग्राहकहरु दुख सुख गरेर दिइराखेका खाना खानु भो आज खाना खानु भो खाना कहाँ पार् खाने अब अहिले अहिले कहाँ पार् खाने जति बेला पाइन्छ त्यति बेला खाने हैन ओके ल सम्झनु हो सभा सबसे पहिला तपाईँलाई रेडियो फोन होली न्युजलाई मेरो ड्या बाउलाई मेरो एउटा साथी छ जयराम भन्ने जयराम अधिकारी होइन उसले मिस कल पक्कै मलाई पनि सम्झ्यो भनेर होला होइन उसको लागि राजेन्द्रलाई सम्पूर्ण सौराचोकवासीलाई र नवीन आचार नन्दुभ सबैलाई हस्त सु नमस्कार नमस्कार नवीन आचार्य सौराचोकबाट फोन गर्नु पाएको थियो अब साथी गर्छौँ स्वागत गर्छु हेलो समयपछि सम्झाउनु भयो नि 24 पनि नहा थुपुक्क बस्दिने है अनि खाना खानुभयो मेरो नि भा छैन कति बेला हुन्छ अह एकछिनपछि आजको दिन कस्तो रह्यो? म आलग दिन यतिबेर बसी बसानि हो। यतिबेर बसी बसाय है। हजुर। ल अब समछनुस अन्तिम बाकोलाई समछने। हजुरलाई धन्यवाद छ। अनि कन्नुको दाइलाई? म अनि मे साथीहरु लचि सविता स्मिता अनि सम्पुर्णलाई म र मेरो फ्यामिलीलाई तपाईको फ्यामिलीलाई है? हजुर। हुन्छ दाइ छोडौ नमस्कार। सुरीदै ता कुमरोजबाट है सुनिताले कल गर्नु भएको थियो कुराकानी उहाँसँग आजको अन्तिम कलर हुनुहुन्थ्यो कार्कुमरपुर सुजको व्यवसायबाट विधा माग्ने बेला भइसकेको छ सुनेर सात दिन पो तपाईँलाई धेरै धेरै धन्यवाद छ प्राविधिक मित्र विष्णु जिल्ला पनि धन्यवाद छ मेरो आवाजलाई तपाईँको रेडियो सिल्सम्म पुर्याउनु लागि सहयोग गर्नुभयो र आज कल गर्ने निलम धनकुटा बाटो सरो जुटपानीबाट राधा झ्यामिरे बाटो त्यसै गरी नेहरू पदमपुरबाट घमण्डा शक्तिखोरबाट किरण रन्नपा दोषबाट त्यसै गरी नवीन सुब्रहाचोकबाट र सुनिता कुमरोजबाट तपाईँ सम्पूर्णलाई धन्यवाद छ फोन गर्नुको लागि प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद छ शून्य साधन बो धन्यवाद छ सुझाव सल्लाह प्रतिक्रियाको लागि शून्य सम्पूर्ण पाँच त्रिसठी तिन भन्दै कार्यक्रम शुभ आजको व्यवसायबाट सम्वेदन आमस्कार मेरो मान रुन्छ यस्तो माया जो कोही माया कहाँ तिमी तिमीसँगै सानो एउटा बिन्ती गर्छु सय जो नि माथिओ नपा सँगै आसुमा सँगसँगै हो नपा तिमी टाढा मेरो मन रो छ यस्तो माया जो कोही तिमी तिमीसँगै सानु एउटा बिन्ती गर्छु सयोजु निमा तिमी हुन पा सँगै आसमा सानसँगै रोन पा रेडियो अर् एक एक सय चार थोपलो 5 मेगा हाल